नमस्कार भिडियो थाह सञ्चार उनान्सय दशमलव चार मेगा र थाह सञ्चार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई शून्यलाई सुनकोमालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले उमा सुवेदीले लेख्नु उपन्यास तोदा सुनाइरहेका छौं यो उपन्यासमा जिन्दगीका विभिन्न हण्डर ठक्कर खाँदै इजरायल पुगेकी पार्वती र पार्वती जस्तै जीवन भोग्न बाध्य नेपालीहरूको कथा छ र त्यति मात्र होइन विश्वयुद्धको लामो कालखण्डपछि पनि त्यसको चिमोटाईबाट मुक्त हुन नसकेका इजरायलीहरूको कथा पनि छ प्रस्तुत छ उपन्यास कखाना मार्खजित नजिकै एउटा अपार्टमेन्टमा रिना र उसका श्रीमान भक्तराज बस्थे दम्पतिकै आठ घण्टे काम थियो सँगै काममा जान्थे सँगै फर्कन्थे सुखी र भाग्यमानी दम्पत्ति थिए उनीहरू इजरायल जस्तो ठाउँमा दुवैको आकर्षक रोजगारी हुनु र त्यसमाथि सँगै बस्न पाउनु यो भाग्यको कुरा होला नहोला तर सुन्दर संयोगको कुरा भने थियो रोशनी भन्थी यी त ढुकुरका भालेपोथी नै हुन् कति माया गरेका एक एक मिनट पनि छुट्टिँदैनन् तर ढुकुरका यी भालेर पोथीलाई छुटिनु पर्ने भयो किनभने रिनाकी इम्प्लोयर वृद्धलाई यमराजले आफै स्याहार्ने मान गरे त्यसपछि उसले आठ घण्टे जागिरका लागि पूरै जेरुसलम शहरको निकै पल्ट फन्को मारी यस्तो जागिरलाई लिभ आउट जागिर भनिन्थ्यो दिनभरि काम गर्यो साँझ आफ्नै अपार्टमेन्टमा फर्कियो इम्प्लोयर वृद्ध मरेपछि दिनभरि रिना आफ्ना साथीहरू र एजेन्सी कार्यालयमा पुगेर हार गर्न थालि तर केही सिप लागेन उसको लिभ आउट जागिर पाउँदै पाइन उ अन्तत केही दिनपछि रिनाले लेबियन काम पाइ चौविसै घण्टा रोजगारदाताकै घरमा बस्नुपर्ने भयो शुक्रबार साँझदेखि शनिबार साँझसम्मको मात्र विदा पाउने भए उसले उसले आफ्नो मनलाई यसो भनेर सम्झाए कि विदेशमा बेरोजगार हुनुभन्दा बरु यही नै ठिक छ हप्तामा चौबिस घण्टा त कमसेकम लोग्नेसँग बस्न पाइन्छ अब अपार्टमेन्टमा भक्त एक्लै हुन पुग्यो पत्नी वियोगमा गजबले छटपटियो भक्त जिउमा बेला बेला परे परेजस्तो हुन थाल्यो भक्तको हविगत देखेर भगवानको पनि चित्त पग्लिएछ क्यारे उनले तुरुन्तै भक्तमाथि कृपा दृष्टिले हेरे एक साँझ भक्तराज सागसब्जी किन्न निस्केका बेला भीमासँग उसको भेट भयो त्यो दिन भएको भेट अर्को दिन पनि जारी रह्यो त्यसपछि भेटले निरन्तरता था लिन थाल्यो उनीहरूको लगातार भेट भइरहन थाल्यो इजरायलमा पाइला टेकेदेखि नै भीमा र रिनाको भेट भएको थियो एक वर्षसम्म उनीहरूले एउटै घरको तल्लो र माथ्लो तलामा रहेका वृद्धहरूको सेवा गरे त्यो एक वर्षमा उनीहरू ज्यादै घनिष्ठ बनिसकेका थिए रिनाले केही मिठो पकाउँदा वृद्धलाई छलेर हतार हतार तल्लो तलामा रहेकी भीमा कहाँ पुर्याइदिन्थे भीमाले पनि केही पकाई भने उचै गरी माथ्लो तलामा रहेकी रिनालाई दिन पुग्थे सपिङ जाँदा होस् या पार्कतिर घुम्न निस्किँदा होस् उनीहरू छुट्टिँदैनथे एक वर्षपछि जब रिनाको श्रीमान भक्त पनि इजरायल आयो त्यसपछि रिनाले 24 घण्टे काम छोडेर लिभ आउट काम गर्न थाली। यता भीमाले भने नेपालमा रहेका आफ्ना श्रीमानलाई प्रशस्त पैसा पठाई र पैसासँगै माया पनि पठाई उसको श्रीमानले त्यो पैसा र माया लगेर एउटा युवतीलाई दिँदो रहेछ र भन्दो रहेछ कि यो पैसा र माया त के हो र कान्छी तिम्रो लागि परिआय यो ज्यानै दिन तयार छु पैसाका धेरै बिटाहरू र पोका पोका माया रित्याइसकेपछि भीमाले कतैबार आफ्नो लोग्नेको चर्तिकला थाहा पाए अनि ऊ पेटमा बाँढ रोपिएकी मृगिणी जस्ती भए लटकडाउँदै यता र उता भाउ धरिन थाली ऊ लोग्नेसित प्रतिशोध लिन चाहन्थे यही रनाहामा एकदिन उसले भक्तराजलाई आफ्नो अपार्टमेन्टमा स्वागत गरी चकमन्ना साँझ त्यति ठूलो फ्ल्याटमा दुईजना मात्र एउटी विचलित भएर छटपटाएकी अर्को विचलित हुन नपाएर छटपटाएको भीमाले आफूलाई पहिले कसरी नाङ्गेझार बनायो सबै भक्तका सामु विस्तारमा वर्णन गरी भक्त, भक्त आफ्नो सामुन्यमा उभिएकी देवीको सेवा गर्ने उचित मौकाको पर्खाइमा थियो भीमाले वर आँसु झारी भक्तले ती आँसु आफ्नो रुमालमा थापेर गोजीमा जतन राख्यो एक दिन भीमा साँझ केही ढिलो गरी अपार्टमेन्ट फर्की त्यही बेला भक्तको फोन आयो उसले भन्यो कि मैले खाना पकाइसकेको छु तिमी एतै आऊ भीमा बाख्राकी पाठी जस्तै बुरुक बुरुक उफ्रिँदै भक्तको कोठामा पुगी चाइनिज रायोको साग रातो दाल तारेको पाङ्रा हातैले पिसेको गोलबेडाको अचार र रोस्टको बास्नाले ढोका बाहिर उसको स्वागत गरेऊ मुख मिठ्याउँदै भित्र पस्दा परिकारहरू टेबलभरि छरिएर उसैलाई पर्खिरहेका थिए भीमाले खाना तिरे हेर्दै भानी अहा सधैँ बेलुका फर्किँदा यस्तै मिठो मिठो खाना पाए पो है भक्तले पनि उही पुरानो डाइलग बोल्यो नाथे खानाको के कुरा गर्छ हौ भीमा तिम्रो लागि त ज्यानै हाजिर छ बुझ्यौ त भीमाको इतिहास उसलाई थाहा छँदै थियो यति भनिसकेर ऊ भीमाको भूगोलसित चल्न थाल्यो मनपरी गर्ने सुरमा रहेको भक्तसित लाडिएर भीमा भन्दै थिए नै छाडिदिनुहोस् तर भन्दा साँच्चै छोड्दै कि भनेर ऊ भित्रभित्रै डराई पनि रहेकी थिए भक्तले भीमाको आशय बुझ्यो ऊ भीमालाई आफ्नो अङ्गालोमा कस्न आतुर थियो भीमाले उसको आतुरतालाई मौन समर्थन गरी आँखा चिम्लेर यसरी भक्त अब पत्नी भक्त रहेन टेबलका परिकारहरूले लजाई लजाई तिनका गतिविधिहरूलाई हेरे उनीहरूले त्यो साँझको मिठो खाना खानु त्यो भन्दा झन मिठो कार्यक्रमको भव्य उद्घाटन गरे बुधबारको दिन थियो रिना कि वृद्धालाई लिन अचानक उनकी छोरी आइपुगिन् यहुदीहरूको चाड खाग सबोवत रहेछ आमालाई खाग सबोवतको बेला पार्कमा गएर गाई र कुखुराको मासु पोलेर खान मन मनपर्दो रहेछ त्यसैले छोरी आमालाई अघिल्लो दिन लिन आएकी थिइन् कहिले शुक्रबार आउला र सीमानसँग भेट्न पाउला भने पल पल गन्दै बसेकी बुधबारै छुट्टी पाउँदा तीन हात माथिओ फ्री ऊ आमाबाट छुट्याइएको दुधै सन्तान झैँ हाँप गर्दै आफ्नो अपार्टमेन्टतर्फ बढी अपार्टमेन्ट आइपुग्दा बेलुकाको नौ बजेको थियो उसले आफू आउन लागेको जानकारी भक्तलाई दिएकी थिइनँ टोका खोल्दा भक्तले जब सामुन्यमा मलाई देख्नेछन् यो उनलाई ठूलो सरप्राइज हुनेछ अपार्टमेन्टको भर्याङ उक्लिँदै गर्दा यस्तो सोचेर ऊ पटक पटक खिदकिताइत राखी तर अपार्टमेन्टको ढोका भित्र हुत्तिएर बस्दा ऊ आफै पो सरप्राइज हुन पुगी उसको दिमाग शून्य भयो उसको पैतला नेरे पहिरो गयो आँखा अगाडि समुद्रको छाल उर्लेर आयो र अतीतका सारा सुन्दर दृश्यहरूलाई पूरै धमिलो बनाएर गयो मनमा भयानक आँधी थाल्यो उसले देखी सधैँ आफूसँग बेडमा लडीबुडी गर्ने आफ्ना पति उसै गरी रस रङमा छन् तर यसपटक उसलाई यस खेलमा साथ दिइरहेकी छ उसैकी साथी भीमाले रिना किनारको साक्षी भएर ठिङ्गौ भिरही मात्र वाक्य फुटेन उसको उसले यति बेला मात्र थाहा पाइ सधैँ आफूले खेल्दा एकदमै सामान्य लाग्ने यो खेल एउटा खेलाडी परिवर्तन हुँदा कति असामान्य हुँदो रहेछ त्यो सब देखेर पनि केही बोलिन रिना भक्त र भीमासित झगडा पनि गरिन ऊ त्यहाँबाट सरासर रोशनीको अपार्टमेन्टतिर लागे त्यति बेला पार्वती समुद्रले दिएको चोट सहन नसकेर रोइरहेकी थिए रिनाको चोट सुनेर पार्वतीलाई आफ्नो चोट केही जस्तो पनि लागेन टुक्रिएकी पार्वती फेरि एकपल्ट घाँसिन पुगी रोशनीले रिना र पार्वतीलाई एकै तरिकाले सम्झाए यो यस्तै हो अब यो अतीतसँग घाँसिएर बसिराख्नु पनि धेरै ठिक हुँदैनौ अतीत भने यस्तो चीज हुन्छ कि यसले जीवनलाई त कहिले पनि सलल्ल बग्नै दिँदैन कुनै न कुनै कारणले हाम्रो वर्तमानलाई बिथुली नै राख्या हुन्छ त्यही हो त्यही भएर अतीतसँग घाँसिएर बसिराख्नु चाहिँ त्यति ठिक हुँदैन यो यथार्थ पार्वतीले छिट्टै बुझे र छिट्टै हलुङ्गो पनि भाइ ए पार्वती समुद्र हेर्न जाने रोशनीले सो थिए रोशनीलाई विश्वास थियो पार्वती अब समुद्रको छेवाई पर्दैन समुद्रको विशालतालाई हेरेर मुग्ध हुँदैन समुद्रसित अब बात मार्दैन तर रोशनीलाई चकित पार्दै पार्वतीले उत्साहित भएर भाने जम्ुद्रेर्न मलाई त अझै धेरै बात मार्नु छ समुद्रसँग यतिभन्दा पार्वतीका आँखा रसाएका थिएनन् किनभने अब अर्को समुद्र उसको जीवनमा अतीत भइसकेको थियो उसको स्मृतिको खाताबाट त्यसको नाम सदाका लागि मेटिसकेको थियो रिना र पार्वती त्यो दिन निकै बेर समुद्रको पानीसँग खेलिरहे दुवै हाँसिरहेका थिए दुवैले आफ्नो दुःख र आफूले पाएको धोका बिर्सिदिएका थिए दुवै अलिअलि पनि रोइरहेका थिएनन् समुन्द्र बेलाबेलामा बेलामा बेला उर्लिएर उनीहरूकै छेउमा आएर उनीहरूको हौसलालाई सलाम गरिरहेको थियो दिउँसो दुई तीन घण्टा इनेस मस्त निदाउँथिन् चार बजे उनी उठ्दा पार्वतीले सधैँ झै केक र कफी तयार पारिसकेकी हुन्थी इनेसको सङ्गतले उसलाई पनि कफीको तल तल लाग्न थालेको थियो सँगै बसेर दुवैजना कफी पिउँथे त्यसपछि पार्वती इनेसलाई मनपर्ने सर्ट र घुँडा छोप्ने स्कर्ट लगाइदिन्थी केही फलफूल र जुस ब्यागमा राखिदिन्थी त्यसपछि डोर्याउँदै पार्कमा लैजान्थी किकार वाइजमेन पार्क चार मिनटको दूरीमा थियो जति बेलै हरियो देखिने समीका जस्ता रूखहरू बीचबीचमा पानीले भिजाउन नसक्ने इनामेल दलेका काठका फलैंचाहरू रङ्गी चङ्गी फूलहरू र हरियो चौरले किकार वाइजमेन पार्क हेर्दै लोभलाग्दो देखिन्थ्यो नेपाली महिला केयर गिभरहरू त्यहाँ अरू पनि आउँथे तिनीहरू पनि प्रायः आफ्ना वृद्धाहरूलाई लिएर आएका हुन्थे तर अरू जना भन्दा अगाडि नै त्यहाँ अब्राहम आइपुगेका हुन्थे अब्राहम बडो रमाइला खालका वृद्ध थिए टाढैबाट धोद्रो स्वरमा सलोम भन्दै सबैसँग देव्रे हात मिलाउन थालिहाल्थे अब्राहमको दाहिने हात चल्दैनथ्यो सबै आफ्नो धुनमा लागिसकेपछि अब्राहम टाढा बसेर कसैलाई एकनाशले हेरिरहन्थे त्यति उनका आँखा आँसुले लफक्कै भिजेका हुन्थे उनी पटक पटक पार्वतीसित सोध्थे पार्वती आज अब्राहम र मिसेल एउटै कलेजमा पढ्थे कक्षा सकेर बाहिर निस्कँदा उनीहरूको हेराहेर हुन्थ्यो कहिलेकाहीँ बोलचाल पनि मिसेलको मादक मुस्कान र कामुक हेराइले अब्राहम कलेजको पहिलो दिनदेखि नै कायल बनेका थिए तर मुख खोल्न सकेका थिएनन् एक दिन कलेजमा विद्यार्थीहरू बीच भएको बास्केटबल प्रतियोगितामा दर्शक दीर्घामा बसेर उफ्री उफ्री चिच्याउन उनीहरू एकअर्काको नजिक भए त्यो बेला अब्राहम र मिसेललाई प्रतिद्वन्दी जस्ता भएका थिए आफूले हौसियाको टिमले जितेपछि मिसेलले अब्राहमलाई खुब उल्ल्याएकी थिइन् बेला अब्राहमले पनि जिस्केकै भावमा आफ्नो मनको कुरा खोलेका थिए अरे मिसेल एउटा खेल त के हो र तिमीसँग त म जिन्दगीका सबै खेल हारेर पनि खुसी हुनेछु मिसेल मिसेलले पनि यही मौका पर्खे जस्तो गरेर एक सेकेन्ड पनि खेर जान नदिकन भनेकी थिइन् यो खेलमा आज हारेर के भयो त अब्राहम तिमीले त मेरो मन जिती जितिसकेका छो थाहा छ तिमीलाई मन ले मन पराएकी केटीले त्यसो भन्दा अब्राहम खुसीले चिच्च्याएका थिए जितहारको प्रपञ्चमा सबैजना भुलिरहेको बेला अब्राहमले मिसेललाई जुरुक्कै बोकेर गहिरो चुम्बन गरेका थिए र भनेका थिए सास र हुन्जेल म तिमीलाई छान्ने छैन मेरी प्यारी मिसेल होहल्लाको आवाजलाई छेचोल्दै मिसेलले पनि भनेकी थिइन् कि अब्राहम म जहिलेसम्म बाँच्छु तिम्रो मिसेल मात्र भएर बाँच्छु त्यतिखेर हिटलरको आतंक शुरू भइसकेको थियो कलेज गएका आफ्ना जवान छोराछोरीहरू नाजी सेनाको शिकार भई बाटोमा खुत्रुकै पर्ने पो हुन्की भने बाआमा घरमा चिन्तित रहेका बेला उनीहरूले सँगै बाँच्ने कसम खाएका थिए कक्षा चलिरहेकै थियो विद्यार्थीहरू एकाग्र भएर शिक्षकको प्रवचन सुनिरहेका थिए एक्कासी कलेज हाताभित्र होहल्ला शुरू भयो शान्त कक्षामा एकाएक चिच्याहट भागाभाग सुरु भयो अब्राहम मिसेलको हात रही हतार हतार कलेजको पछाडितिरको एकतला माथिबाट हाँफाले मिसेललाई केही भएन तर अब्राहमको खुट्टा मार्खियो मिसेलको हातमा दोह्रोसँग समाएर खुट्टा खोच्याउँदै उनी भाग्न थाले एन्जेल चारैतिरबाट नाजी सेनाले घेरा हालिसकेको थियो अन्धाथुन्द गोलीको वर्षा शुरू भएको थियो गोली चल्नका लागि रुख र पर्खाल खोज्न थाल्दा अब्राहम र को साथ छुट्यो मिसेल लगातार दौडिरहेन् उनलाई त्यति पनि अब्राहमले उनको हात समाइराखेकै छन् भन्ने भ्रम भइरहेको थियो एकछिनपछि उनले आफू एक्लै भएको थाहा पाइन् उनी कहलिएर रुन थालिन् यता अब्राहम भने भग्नेहरूको बीचमा खोच्याउँदै दौडिरहेका थिए आफ्ना अघिका साथीहरू एक एक गर्दै ढल्दा पनि उनीहरू दौडिरहेकै थिए अचानक उनलाई दाहिने पाकु तातो र गरुङ्गो भएको महसुस भयो एकैछिनमा हातबाट रगत बग्न थाल्यो असह्यो अब सेन्डलरको भाँडा कारखानामा आश्रय लिन पुगिन् सेन्डलर त्यहाँका असल व्यवसायी थिए उनी यहुदी थिएनन् तर आफ्नो फ्याक्ट्रीमा उनले संयौंहीहरूलाई जोगाएर राखेका थिए सिन्डुलरको कारखानामा पुगेपछि मिसेललाई अब्राहमको खोब याद आयो उनी बाचे या मरे मिसेलले केही थाहा पाउन सकेनन् धेरै दिनसम्म उनी सिन्डलरकै आश्रयमा राखिन् युद्ध सकिएपछि मात्रै मिसेल लगायत सबै यहुदीहरूलाई सिन्डुलरले विदा गरे एतिन्जेलको सम्पूर्ण वंश नामेट भइसकेको थियो उनी जसोतसो गरेर इजरायल आइपुगिन् अझै पनि अब्राहम एकदिन आफूलाई खोज्दै आउनेछन् भन्ने कुरामा उनलाई पूरा पूरा विश्वास थियो अब्राहमको यादमा उनले बाँकी दिनहरू बिताइन् प्रत्येक बिहान उठ्दा उनी अब्राहमकै नाम लिन्थिन् र आशाका त्यान्द्राहरू बटुल्दै भन्थिन् कि आजको सूर्यले पक्कै मलाई मेरो प्रेमीसँग भेट गराइदिनेछ साँझ परेपछि भने उनको भनाइ थोरै बदलिन्थ्यो यो रात सिद्धि नसिद्धिै मेरो पर्खाईको घड़ी भने अवश्य सिद्धिनेछ आँखामा छल्केको अबको प्रेमलाई जतनसाथ हत्केलामा तपक्क चुहाउँदै उनी चुम्बन गर्थिन् र भन्थिन् भोलिको उज्यालो बिहान मेरो प्यारो अब्राहमको आगमनले अझै उज्यालो हुनेछ धेरै सूर्यहरू आए धेरै रातहरू पछिका उज्याल बिहानहरू पनि आए तर मिसेलका अब्राहम भने आएनन् तर एक दिन बिहान सूर्य आइपुगे अब्राहम यतिन्जेल वर्षौँ बितिसकेको थियो एउटा वृत्तचित्रको नायक भएर छायाङ्कन समूहसित उनी पोल्यान्डबाट इजरायल आएका थिए अब्राहम बुढा भइसकेका थिए उनको अनुहार चाउरी परिसकेको थियो तर पनि उनको मुस्कानमा ताजापन थियो वृत्तचित्र निर्माण समूहले अनेक गरेर अब्राहम र मिसेलको मिलन गराएको थियो अब्राहम र उनको टोली आइपुग्दा मिशेल आफ्नो घर अगाडिको पेटीमा थुचुक्क बसिरहेकी थिइन् अप्रत्याशित रूपमा आफ्ना अगाडि उभिएका त्यतिका मान्छेहरूलाई देखेर उनले घाँटी तन्काइन् अब्राहम उनको छेउमा आएर थपक्क बसे अनि मिसेलका आँखामा टुलुटुलु हेर्न थाले यो देखेर छक्क परिन् मिसेल हेरेको हेरे, हेरे भइन् उनी यता अब्राहमको आँखाबाट आँसु बग्न थाल्यो भने उसरी नै एकहोरो हेरिरहेकी थिइन् धेरै उनको ओठ चल्मलायो अनुहारमा गति देखियो उनले अब्राहमको चाऊरी परेको अनुहारमा स्पर् हेरिरहेछ मलाई त चिन्या अब्राहमलाई त्यस बेला थाहा भयो जीवनभरि उनले जसको खोजी गरे र जीवनको जुन सन्ध्यामा उनले आफ्नो प्रेमिकालाई भेटे ती त अब अल्जाइमर कि रोगी भइसकेकी थिइन् र मिसेल जसले अब्राहमलाई जीवनभर पर्खिरहन् मिलनको यस घडीमा भने उनले अब्राहमलाई चिन्नै सकेनन् किकार वाइजम्यान पार्कको एउटा कुनामा बसिरहेका थिए अब्राहम बुल्गेरियाबाट केही महिना अघि मात्र आएकी मारिया मिसेल कि केयर गिभर थिइन् तर त्यो दिन मारिया तलब बुझ्न ब्याङ्क गएकी थिइन् जानु पार्वती पार्वतीसित उनले अनुरोध गरेकी थिइन् कि आज म ब्याङ्कबाट नफर्किउन्जेल जेल नै मिशेललाई पार्कमा लगेर डुलाइदेऊ है साँझ मिसेललाई लिएर पार्वती पार्कमा पुगेकी थिए अब्राहम एउटा बेन्चमा उदास भहावमा बसिरहेका थिए पार्वतीले मिसेललाई उनको सामुल्याई पुर्याइन् अब्राहमले मिसेलको निधारमा मुहाई खाए मिसेलले अब्राहमको अनुहारमा स्पर्श गरिन् उनलाई ट्वाल्न परेर हेरिराखिन् र फेरि सोधिन् कि को हो तिमी तिम्रो नाम के हो पार्वती ले बिस्तारे आंसू पूछी सकते भाई उसले आज एवं प्रेम को सुंदर कविता लेखने थी जसको शीर्षक होने थी वाह प्रेम नेपालमा दसैँको चहल पहल सुरु भइसक्यो होला रेडियो र रे टेलिभिजनमा मालश्री धुन बज्न थाल्यो होला लामो दूरीका बसहरू बुक भइसक्यो होलान् विभिन्न कम्पनीहरूले आफ्नो उत्पादनका विज्ञापनमा नयाँ नयाँ उपहार योजना ल्याएर उपभोक्ता तान्ने कसरत सुरु गरे होलान् छुट्टी लिएर देश विदेशबाट गाउँघरतिर फर्किनेहरूको लहरको बढ्दै होला सहर बजारतिर किनमेल गर्नेको भिड पनि बढेको होला होडले नयाँ अर्डर क्लोज गरे होलान, बुढी आमैहरू पिँढीमा बसेर सहरिया छोराछोरी अझैसम्म नफर्केकोमा खुइया गर्दै होलान् कोही कोही हातले घामको टहक छल्दै पर बाटामा हिँडिरहेकाहरूलाई आँखा झिमिक्क नपारे हेरिरहेका होलान् कोही भने वर्षौंपछिको भेटमा हर्षका आँसु बगाइरहेका होलान् तर इजरायलको यो होलुन सहर जस्ताको तस्तै छ बिल्कुल बेपरवाह मानिसहरू उसै गरी काममा गइरहेका छन् कामबाट फर्किरहेका छन् सडकमा गुड्ने गाडीहरू पनि उस्तै छन् बाटाको छेउमा ठेङ्न उभिएको जैतुन र खजुरका रुखहरू पनि केही थाहा नपाए झैँ उभिएका उभिए छन् पानीको फोहरा उसै गरी फेज काडिरहेको छ पार्वतीलाई यी सब लाटा जास्ता लाग्छन् सबैलाई झङझ्याउँदै सोध्न मन लाग्छ उसलाई ए के तिमीहरूलाई दसैँ आएको पनि थाहा छैन पोहोरको दसैँमा ऊ किकार वाइजमेन पार्कको एउटा कुनामा रहेको खजुरको रुखको फेदमा छलिएर खुब रोएकी थिए बाटोमा हिँड्दा पनि ऊ थाहै नपाई रोइरहेकी हुन्थी मानिसहरू आश्चर्य मानेर उसलाई हेरिरहेका हुन्थे यसपालि पनि उसको मुटुमा पहिरो त गएकै छ तर आँखामा बाढी चाहिँ पसेको छैन उसलाई बानी पर्दैछ दस यो दसैँमा पार्वतीले चार दिन विधा मिलाएकी छ दसैँ विदा बस्नकै लागि उसले पुरानो विधा सञ्चित गरेर रा राखेकी थिए यी चार दिन अपार्टमेन्टमा साथीहरूसँग बसेर विभिन्न ठाउँ घुमेर बिताउने उसको योजना छ यता इनेसले भने अध्यारो अनुहार बनाइन् उनले भनिन् ए पार्वती अब तिमी गएपछि यो चार दिन कसरी बिताउने पार्वतीले इनेसलाई सम्झाइ बुझाइ गरी उसले ठटौलो पारामा भने ए हजुरआमा मैले तपाईँलाई धेरै हेरेँ नि अब यसपालि तपाईँको देश पनि हेरौँ तपाईँको देश तपाईँ जस्तै मायालु छ कि छैन त्यो पनि त जान्नु परेन ह पार्वतीको कुरा सुनेर इनेस मसुक्का हाँसिन् अनि तुरुन्तै भावुक भएर भनिन् ल ठिक छ जाऊ जाऊ तर छिट्टै आऊ फेरि म त तिमी नभएपछि त आत्तिन्छु एकदम साराको घरमा गएर म रमाउनै सक्दिनँ पार्वती तिमीलाई त थाहा छ त पार्वतीले इनेसलाई चार दिनका लागि चाहिने सामानहरू एउटा ब्यागमा मिलाएर राखिदिएकी थिए भोलिदेखि चार दिन सारा कहाँ पाउन जस्तो भएर बस्नुपर्ने भएकोले इनेस रातभरि निधाउन सकेनन् छोरीकै घरमा जाने भए पनि उनी खुसी थिएनन् तर छिन छेनमा पार्वतीलाई भने उपदेश दिइरहेकी हुन्थिन् सुन पार्वती धेरै बाहिर नडुल्नु खामा निस्किँदा पनि त्यो के भन्छ सनक्रिम लगाएर मात्र निस्किनु नत्र छालामा त पुरा खत्तमै बनाउँछ दाग आउँछ अनि पैसा अलिअलि गोजीमा राख्नु धेरै पैसा चाहिँ नबोक्नु धेरै पैसा छ भने गोजीमा के हुन्छ कि खर्च गर्नु मन लाग्छ नि त पार्वतीले झलकका आमालाई सम्झे उसकी आमा पनि त उसलाई यसै गरी अर्थी दिन्थिन् आमाहरू कति राम्रा हुन्छन् लेबेन्स्की पार्क इजरायल स्थित नेपालीहरूको भेटघाट स्थल थियो यो केन्द्रीय बस स्टेसन तखा मार्कजितको नजिकै थियो हर्चिओन र लेबेन्स्की रोडको कुनामा त्रिकोण परेर यो पार्क बनेको थियो यत्रतत्र नेपाली नै ने नेपाली मात्र छरिएका देखिन्थे नजिकै रहेको चाइनिज मार्केटको हल्लाले हसन बजारको सम्झना दिलाउँथ्यो इजरायलमा काम गर्न बसेका केयर गिभरहरूको अपार्टमेन्ट तखाना मार्खाजित नजिकै थियो टाड़ा टाढा काम गर्नेहरूलाई बेलुका यहाँ आइपुग्न सजिलो हुन्थ्यो शारीरिक रूपले सबल रहेका वृद्धहरू कहाँ लिभ आउट केयर गिभरहरू बस्छन् तिनीहरू आठ घण्टा ड्युटी गर्छन् र साँझतिर हतार हतार आफ्नो अपार्टमेन्टमा आउँछन् अपार्टमेन्टको बहाल खानपिन गाडी भाडा लगायतको खर्च आफ्नै गोजीबाट गर्नुपर्ने हुँदा यस्ता केयर बचत कम हुन्छ हिडुल गर्न समेत अर्काको भर चाहिने वृद्धहरू चाहिँ केयर गिभर राख्छन् जसले चौबिसै घण्टा वृद्धकै वरिपरि रहनुपर्छ यस्ता केयर गिभरलाई अत्यन्तै कम हुन्छ तर आर्थिक बचत निकै राम्रो हुन्छ वृद्धकै फ्ल्याटमा बस्ने उनीहरूसँगै खाने र बाहिर घुमफिर पनि नहुने भएपछि यिनीहरूले छिट्टै सम्पत्ति जोड्छन् अझ विधाका दिन पनि काम गरे बापत अतिरिक्त भत्ता पनि पाउँदछन् त्यसैले इजरायली केयर उद्देश्य हुन्छ सकेसम्म अशक्त वृद्धको सुसारे बन्ने पार्कको छेवैमा टेलिफोन बुथहरू थिए हरेक बुथमा नेपाली केयर गिभरहरूको घुइँचो थियो बुथमा एकछिनो बिहे सुन्यो भने थाहा हुन्थ्यो कसले इजरायलमा पहिलो दसैँ मनाइरहेको छ र कसले दोस्रो तेस्रो या चौथो पुराना को अपंत को वियोग को घाव में खाटा बस्त देखिथ्यो नयाग को लबका डुहार लटपटाई रहे पुराना हरु कोई चिल्ड्रेन पार्क को पिंग में मच्ची रहते थे कोई हुंडीवालासंग पैसा को कारोबार करूह समूह बांधे पिकनिक में रमाइा हुए नया केयरगिवर रूंचे अनुहार लग दृश्य निहाली रहें कोई फूल को बोट में छेलिए एक्ले बस कोई फोन को रिसीवर कान में अढ़ कोई अपनी बुढ़ी आमा फैलते थे मरमाहत थी कोई आप निष्ठुर राहत का सुस्केरा बयान करते थे डर थियो पांच वर्ष पी फर्क संतान ने बिर्सी पोह कि श्रीमान को मया बाने पोह कि भयले गाजेक देखिथ्यो आखा में चमक थी पैला में जोश थी मन में उमंग के गरौंला भनेर समाज र परिवारसँग विद्रोह गरेर विदेश हन्डिएका चेलीहरू त्यस दिन साँच्चै थाके जस्ता देखिन्थे उदास तेज हिन्द र हतप्र थिए तिनीहरू यतिखेर इजरायली भूमि नेपाली चेलीहरूका आँसुले लफक्कै भिजेको थियो क को रुआवासी हेन न सकती फर्क थीरकुमारे अर्टमेंट में पुगी तरह सुनसान कोठा उस मसान घाट जस्त को मौनता भाग पार्क को रुआवासी ठीक लगे क्योंकि जीवन थी गति सपना चाहना आंसू तो कल्पना हाँ तक एकैछिनमारी सँगै शान्ति रीनाहरू पनि आइपुगे तीन महिना अघि मात्र इजरायल छ आइपुगी नेपालमा परिवारसँग बसेर मनाएको पोहोरको दशै सम्झेर भावना रोएको रोए गरिरहेकी थिसु सँगै शुरू भयो त्यहाँ दसैँको तयारी सेलरोटी बनाउने चटारू पनि सुरु भयो यतिकैमा भावनाको मोबाइलको घन्टीले मौनता भङ्ग गर्यो भावनाले हतपत उठाइ हालिन् हेलो हजुर तर त्यसपछि भावनाको मुखबाट अर्को शब्द निस्किएन मोबाइल कानमा पुर्याएर हेलो भनेपछि उनले अर्को शब्द निकालिन् एकदमै एक गम्भीर देखिन् उनी क्रमशः उनको मुखाकृति बिग्रन थाल्यो भावनाको हविगत देखेर थिरकुमारी पनि आत्तिन थालिन् भावनाले मोबाइलमा बोल्न नसकेपछि थिर मोबाइल लिएर कुरा गर्न थालिन् वातावरण एकदम बोजिलो बन्न थाल्यो अन्त्यमा फोन राखेर रा थिरकुमारीले पार्वतीसँग बिस्तारै भानिन् कि भावनाका श्रीमान बितेछन् यतिन्जेल एता भावना भने बेहोस भएर ढलिसकेकी थिइन् भावनाको श्रीमान दुवै गएको सात वर्ष भइसकेको थियो केही समयसम्म त गफ राम्रै हुन्थ्यो तर तीन वर्षपछि भने फोनै गर्न छोडे उनले भावना र छोराको वास्थे भएन श्रीमानलाई पछि पो थाहा भावनाले उनका श्रीमानले त दुबईमै अर्को बिहे गरेका रहेछन् त्यसपछि छोराको भविष्य सम्झेर अनेक मेसो मिलाएर भावना इजरायल पुगिन् यति हुँदा पनि उनलाई कुनै दिन सन्तानको मायाले लोग्ने फर्केलान् भन्ने आशा थियो तर अब त्यो आशा पनि समाप्त भएको थियो उनले रुधै भनिन् लोग्ने जहाँ भए पनि सिन्दुरै थियो अब त्यो पनि रहेन विधवा भएर रहे यो समाजमा कसरी बाँच्ने भावनाप्रति सबैले सहानुभूति जनाए तर फिरुमारीले भनिन् जस्ता पापी लोग्नेको स्वास्नी भएर ठिक लोग्नेको स्वाधुवा किन भने किन्री तर पार्वतीलाई थाहा मोटो ज्यान भरिएका गाला र छाती पनि भरिएकै हास्ता काला काला वर्णका गालामा डिम्पल देखिन्थे थिर कुमारी नाम जस्तै थिएन स्थिर र अविचल अनुभव र उमेरका कारण उनी सबैकी दिदी जस्तै भएकी थिइन् इजरायलमा पार्वती तो उनका झन दीदी बोलाउंथे सासू शाशु, ससुरा र श्रीमानले घरसल्लाह गरेरै हाँसी खुसी उनलाई यता पठाएका अरे उनी महिने पछि घर पैसा पठाउँथिन् पैसाको बिटो समाएपछि श्रीमान लालबहादुर फोनमा निकै बेर गफिन्थ्यो गफिन्थ्यो के भन्नु श्रीमतीको चाकरी गर्थ्यो मैले तिमी जस्तै वीर श्रीमती पाएँ म कति भाग्य तिमीले पठाएको पैसाले सहरमा घर घडीरी किन्छु छोराछोरीलाई राम्रो स्कुलमा पठाउँछु तिमीले यताको कुनै पिर मान्नु पर्दैन सम्हाल्ने मा छँदैछु यस्तै खालको कुरा गर्थ्यो लुग्नेका मिठा कुरा सुनेपछिमारी भई छोड्थिन्सल श्रीमान होला एक वर्ष बित्यो दुई वर्ष बित्यो तीन वर्ष पनि बित्यो थिरकुमारी सहरमा घर किनेको खबर सुन्दा तोर्थे तर लालबहादुरले भने कुनै हतार गरिरहेको थिएन खै किनकिन लालबहादुर र तिरकुमारी बीचको फोन सम्पर्क पनि विस्तारै बात थाल्यो पहिले पहिले केशवराज जर्सावका धाइ झै दिनहुँ टेलिफोन बुथमा धाएर थिरकुमारीको चाकरी गरेर मात्र फर्किने लालबहादुर अब हप्तामा एक दिन पनि फोनमा आउन छाड्यो कहिले व्यस्तता र कहिले नेटवर्कलाई दोष दिएर उम्कर्न थाल्यो सासुआमै पनि फोनमा थिलाई यति मात्र भन्थिन् कि छोराछोरीको पेरनगर म छौन्जेल यिनलाई केही दुःख हुँदैन आफ्नो राम्रो ख्याल गरी बुहारी पक्कै केही गडबड हुनु पर्छुमारी अस्थिर हुन थालिन् झापाको बुधबारी माइतोमा फोन गरेर भाइलाई मोरङको आफ्नो घरमा कुरा बुझ्न पठाइन् भान्जा भान्जीको सारे न्यास्रो लागेर आएको भन्दै थिरकुमारीको भाइले दुई चार दिन दिदीका घरमा बसेर कुरा बुझेपछि भने बादल हटेपछिको आकाश जस्तै सबै कुरा छ श्रीमती विदेशिएको केही समयसम्म त लालबहादुरले ठेकी ठाउँमा खुट्टो टेकेको रहेछ तर जब आफूले दुई वर्षमा पनि जोड्न नसकेको सम्पत्ति श्रीमतीले एकै महिनामा पठाई तब त्यसको नसा नसामा मात चढेर खुट्टो लरभरिन थालेछ नशा नसा, नसा हुँदै जब माथ दिलसम्म पुग्यो त्यसपछि त आँखा पनि तिर्मिरहे सही गलत ठम्भ्याउनै सकेन आफ्नो पढाइ र पढाइ आफ्नो हुन पुगेछ छोरालाई महँगो पहिरनमा ठाटिएको देख्दा सुरुमा त आमाका आँखामा पनि भ्रम भयो होइन यो मेरै छोरो हो तर आमाका आँखालाई कुरा बुझ्न धेरै बेर लागेन उनले भनिन् छोरालाई कि हेर छोरा बुहारीले त्यसरी दुःख गरेर पठाएको पैसा हर ती त्यसका आँसुले सराप छ कुनै दिन अर्कैले लखेटी लखेटी पन्जामा पारेको शिकार खोसेर खाएको बाघ जस्तो भएको थियो छोरो आमाका वचनले के छुन्थ्यो रात आँखा पार्दै सनक्क सन्केर लाग्यो कतैतिर एक दिन भुजेलनी कान्छीले पल्लो गाउँकी धर्मीसँग पत्थरी बजारको होटलमा एउटै प्लेटमा चाउमिन खाँदै गरेको देखिन्छन् लालबहादुरलाई सोझो र सफा मन भएकी धर्मीको लोग्नेले कसैलाई बिझाउने कुनै काम गर्दैनथ्यो धर्मीलाई ज्यादै माया गर्थ्यो तर धर्मीको परिभाषामा माया भनेको पैसा थियो राम्रा राम्रा पहिरन र राम्रा राम्रा, राम्रा गरगहना थिए त्यसैले लोग्नेको मायालाई लत्याएर उत्थेर लोग्ने लालबहादुरसँग लहसिएकी थिए अर्को दिन धने माइलदाईले लालबहादुरलाई धर्मीसँगै दमकको सुन पसलमा देखेछन् धर्मीले त्यहाँ दुईवटा सुनका औँठी एउटा सिक्री र चूरा समेत लगाएको मालदाईले देखे घर फर्कँदा बाटा छेउको चिया बगानमा शिरिषको रूखमुनि अडेस लगाएर लालबहादुर र धर्मीले लाजै नमाने मायाप्रीति छाटेको पनि देखे माइलदाईले भुजेलनी कान्छी र धने माइलदाईको मुखबाट पुत्रको पौरख सुनेपछि आमा घाइते बन्देल्नी जस्ती चुवाँचुँचुचु गर्दै धर्मीको घरतिर हानेन। त्यति बेला लालबहादुर खरदारको जागिरखाना नगई धर्मीका म्याक्सी मुनिपो लुकेर बसेको रहेछ आमाले देखेपछि ऊ घर पछाडिको मकैबारीमा लुक्न पुग्यो आमाले दौडेर गई धर्मीको कपाल समाइन् एकछिन त धर्मी, एक धर्मी बोलिन आफ्ना छोरालाई माथिको ओभानो ठानेर आफूलाई मात्र धारीलाई वचनले काटेको काटे, काटे गरेपछि धर्मीलाई पनि असह्य भयो उसले ठाडे भन्दी कि ममाथि के थुतोन चलाउँछौ आमै सक्यो भने बरू आफ्ना छोरालाई थ लगाऊ हिलो चलाइ मुखमा छिटा यो भन्ठान्दै आमा त्यहाँबाट फर्किन् फर्किँदै गर्दा धर्मीले भनेको उनले सुनिन् कि तिम्रो छोरोले दमकमा मेरो नाउँमा एउटा घर किनिदिएका छन् धर्मीले अरू पनि के के भन्दै थिए तर आमाले त्यसपछि केही सुनिनन् पतिदेवको लीला सुनेपछिथरकुमारीले इजरायलकै समुन्द्रमा आफूलाई विसर्जन गर्ने निर्णय गरिन् भूमध्य सागरतिर दौडिँदै गर्दा कतिपटक साथीहरूले फकाएर फिर्ता ल्याए समयले उनलाई सबभन्दा बढ्ता फकायो अहिले उनलाई छोराछोरीको धेरै पिर लाग्छ उनी बेला बेला भन्छन् लागि केही खर्चको व्यवस्था गरेर मात्र नेपाल फर्कन्छु त्यतिखेर थिमारीको भर्खर भर्खर विवाह भएको थियो उनको लोगनेले बारम्बार भन्ने गरेको वाक्य उनलाई अहिले पनि प्रष्ट सम्झना छ ऊ भन्ने गर्थ्यो तिमी चौपट्टे मायालु छेउ जीवनभरि तिमीलाई माया गर्न पाऊ तिमीले अरू केही गर्नै पर्दैन तिमीलाई पाल्ने जिम्मा मेरो हो अब म जसरी भए पनि खुसी राख्ने मेरो प्यारी थियो अब थिमारीलाई लोग्नेका ती वचनहरू मिठो निन्द्रा बिगारने कर्कस आवाज जस्तो लाग्छन् धन्न धन्न उनी त्यसैमा मख परिनन् चुलो चौकोमै आफूलाई सीमित गराइनन् आफैले केही गर्ने अठोट गरेर बाहिर निस्किन् संसार देखिन। नत्र टाउकोमा हात राखेर रा भाग्यलाई ढिक्कार्दै बाँच्नुपर्ने थियो उनले अहिले त उनमा आत्मविश्वास बढेको छ अब उनी लोग्नेको दयाबिन पनि बाँच्न सक्ने भएकी छिन् आफ्नो सन्तानको पालन पोषण शिक्षा दीक्षा र भविष्य नै अब को एक मात्र लक्ष्य एकदिन थ्रीकुमारीले पार्वतीसित भनिन् ए पार्वती यस्तै रहेछ यो शब्द अब त म त्यसलाई सम्झेर कहिल्यै आँसु झार्दिनँ नि थाहा छ तिमीलाई एक्लै भयो भनेर कहिल्यै दुखी हुन्न अब बरु मलाई त गर्व छ अब पार्वती एउटा छाडा लुनेको निरीह श्वास्ने भएर आँसु पिउँदै बाँकनु परेन आफ्ना खुट्टा उभिएर बाँच्न सके हो, त्यस दिनपछिमारीले आफ्नो विगतलाई लिएर गुनासो गरेको पार्वतीले कहिले पनि सुनेन थिमारीले अनेक व्यवस्था गरेर भावनालाई तेसे रात नेपाल पठाइदिन् भावनामाथि आइपरेको अप्रत्याशित आघातले सबैलाई आहत बनाएको थियो तर थिमारीले सबैलाई सम्झाइन्सैको दिनमा हामी दुखी भएर बस्ने होइन सबैले आफ्नो दुःख पनि बिर्सिने अरूका दुःख पनि बिर्सिने रमाइलो गर्ने नत्र कसरी चल्छ चा। त्यहाँ भएका सबैले फिर कुमारीको कुरा माने दशको रात झनझन गाडा हुँदै गयो अपार्टमेन्टमा भेला भएका जना युवतीले अझ जोसिला जोसिला चुटकिलाहरू कथा कहानीहरू एकअर्कालाई सुनाए त्यस रात कसैले पनि सुत्ने कुरा गरेन सबैलाई आफ्नो कुरा सुनाउने हो हुट ठुटी थियो कोही भन्थे बा को थाप्लामा ऋणको ठूलो भारी थियो मैले हलुका पारिदिएँ कोही सहरमा जग्गा किनेको कुरा गर्थे घरै बनाइसकेकाहरू यो तातो मरूभूमिमाथि चिसा रात बिताउन छोडेर आफ्नै देशको न्यानो अङ्गालोमा बेरिना समग्र समग्रमा सजी सुख सुखमा बदलने आठ थियो थी समय में कोई नाश नी भाका झेके प्रतिमा आफ्नो स्पेनमा रहेको केटा साथीसित मोबाइलमा गफिन थालेको झण्डै एक घण्टा भयो प्रतिमा र सञ्जयले इजरायल आएको केही समयपछि एकअर्कालाई मन पराएका थिए सबैले भन्थे कति सुहाउने जोडी साथीहरूको हौसला पछि उनीहरूले बिहे पनि गरे केही के समयपछि सञ्जय र प्रतिमाले स्पेन जाने र उतै सुखी जीवन बिताउने सल्लाह गरे तर सञ्जयको मात्रै भिस् लाग्यो बिहे भए पनि प्रतिमा संजयलाई पति श्रीमान बुढो वा पोइ नभनेर केटो साथी मात्र भन्थी। ऊ साथीहरूसँग भन्थी कि मैले सुनेको छु लोग्ने भने, भने मायामा कमी आउँछ अरे पुरानो हुँदै जान्छ रे माया बॉयफ्रेंड मात्र भन्यो भने बिहे गर्नुभन्दा पहिलेकै जस्तो झन्झनाहट हुन्छ अरे शरीरमा त्यसैले आफ्नो मायालाई ताजा राख्न र रा लभ पर्न पहिलो पहिलो आकर्षण कौतूहल र समर्पण भावलाई जीवन्त बनाइराख्न बोयफ्रेण्ड नै भन्नुपर्छ प्रतिमाको कुरा सुनेर सबैजना करल हाँसे होइन हौ केटी हो तिमीहरूलाई थाहा छ यो नीतिको बारेमा अन्त त्यो त बेपत्तै भएको त कति दिन भइसक्यो रे अपार्टमेन्टमै नआएको रोशनीले अचम्मको कुरा सुनाए पार्वतीलाई त्यसै बेला नीतिलाई भेटु भेटु लाग्यो भोलिपल्टै पार्वती र रोशनीहरू लेबिन्स्की रोड हुँदै हर्चियोनतर्फ अगाडि बढे उनीहरूलाई आग्रा थर्टी फाइभबाट हर्चिन थर्टी टूमा रहेको नीतिको अपार्टमेन्टमा पुग्न जम्मा दस मिनट लाग्थ्यो उनीहरू नीतिलाई भेट्न निकै उत्साहित थिए उनीहरूलाई विश्वास थियो अरू बेला बेपत्तै भए पनि दसैँको बेला पक्कै पनि ऊ आफ्नो अपार्टमेन्टमै भेटिनेछ नीतिको अपार्टमेन्टको गेट खुल्लै रहेछ चा। चार तले भवनको पहिलो तलाभित्रको हल्ली खल्ली बाहिरै सुनिन्थ्यो उनीहरू सरासर कोठामा बसे बैठकमा वरिपरि चार जना बसेर तास फेट्दै रहेछन् बियरका बोतल आधा रित्तिएका ग्लासहरू भुटेको मासु साँधेको बदाम र सलाद छेउछाउमा राखिएको थियो जिउका आधा उदी लुगा गायब थिए उनीहरू खा एउटीले चुरुटको धुवा मुखबाट फाल्दै प्रस्ताव गरी सुन कुरा त्यसैले चाहिँ यो यस्तो बेलामा चाहिँ यो मुखमा आए जति छाडा बोल्ने गर्नु पर्यो कि अब कति गुम्सिएर बस्ने हो यो छाडा शब्दहरू चाहिँ लोग्ने मान्छेको मात्रै पेवा हो केटीका कुरा सुनेर सबैजना दङ्ग परे गजबको प्रस्ताव थियो उसको अर्किले सुरु गरिहालि के छाडा बोल्नु लोग्नेको कुरा सुना म तिमीहरूलाई मेरो लोग्नेले मलाई कहिले माया मा गरेर यसरी एउटीले सुरु गरेपछि अनि के थियो र सबैजना आफूले जानेका जति फोहोर र अश्लील शब्दहरू फलाक्न थाले अर्किले भने मलाई त साँच्ची भन्यो भने नेपालका लोग्ने मान्छेहरूलाई भन्दा बढ्त छाडा बोल्न आउँछ यस्तो कम्पिटिसन राख्ने हो त फर्स्टै हुन्थ्यो होला म तर के गर्नु नेपालमा बोल्नै नपाइ कम्तो रहर थियो मलाई त्यसपछि उसले लहरे फोहर गालीहरू उच्चारण गर्न थालि तिनीहरूको तातो गफको गन्ध उनीहरूले पिरहेको बियरको गन्ध भन्दा पनि कडा थियो त्यही रहेकी मध्ये एउटी आफ्नो एउटा फिलिपिन लप पर त्योसँग धेरै खुसी छु अहिले अब इजरायल बजिन्जेल मस्ती गरिन्छ पछिको के पिरलिराख्ने जे होला होला बेसी गरेन भने पनि ठिकै छ डन्डी का दाग छोप्न अनुहारभरि भद्दा मेकअप गरेकी अर्की बत्तिस तेत्तिस वर्ष कि युवती झन है हौसी आफ्नो त यत्तिकै वर्षसम्म बिहे पनि भएन नेपालमा एउटा बोयफ्रेन्ड थियो छोडिहाल्यो त्यसले पनि अब त यहाँ दुई तिन महिनादेखि यो एग्रिकल्चरमा काम गर्ने एउटा ह्यान्डसम भेटिया खै बिहे त गर्दैन होला त्यसले अब नेपालमा स्वासनी छोछोरी सबै छन् भनेर भन्छ क्या अरे छैन अब अलिअलि पैसा कमाइहाल्छ क्या नेपालमा गएर पैसाकै छुटले पनि बिहा गर्ला नि कसो उताउलो पहिरनमा ठाँटिएकी अर्की युवती बियरले लट्ठाको जिब्रो लतार्दै बोल्न थाले हेर आफ्नो त गाउँकै केटी बिहे पढ्दै गर्दा बामाले बलिया पाखुरा हेरेर एउटा हरितन्नमलाई सुम्पिदे पढौँला के गरौँला भन्ने त्यतिकै भयो कल्पना मात्रै रहरै भयो लोग्ने मागको जण्या निस्क्यो फेरि अरियालि मेरो भएको दाइजो गर गन केही बाँकी राखेन सक्यो फेरि सासू कस्ति भन न उहिलेको जमानाको खुइलेको कुरा मात्रै गर्ने टाउको ढाकेर हिँड काम गर्दा चुरा नबजा पुरुषहरूसँग हाँसेर नबोल के हो त्यति मात्र हो र भने अलिकति तलमाथि भयो कि जग्गाको माया कस्तो हुन्छ भन्ने थाहै नै छो छोरी जन्मियो राति रक्सी धोकेर आउँथ्यो रातभरि कोट्याइरहन्थ्यो बाध्य भएर माइत आएर बसेँ अनि आमाले ऋण ताडेर यता पठाइदियो मलाई त आजकल यहीँ रमाइलो लाग्छ जिन्दगी यति रमाइलो पनि हुँदो रहेछ तिनीहरूका जिन्दगीका विभत्सक गफ सुनेर पार्वतीलाई बान्ताउला जस्तो भयो उसलाई एकछिन पनि त्यहाँ बस्न मन लागेन अरूलाई पनि बस्न मन लागेन उनीहरू अन्य कुराहरू जे जस्तो भए पनि नीति नभेटिएकोमा भने उनीहरू सबैलाई खल्लो लागिरहेको थियो निस्किनु अघि त्यही अपार्टमेन्टमा रहेकी के केटीले भनेकी थिए कि नीति बहुलाइ सकी पार्वतीलाई त्यति बेला चार सय बिस फोल्टको करेन्ट लागेको थियो पार्वतीलाई नीति जस्तै हिम्मतिली केटी पनि बहुलाउन सक्छ भन्ने कुरामा पटक्कै विश्वास थिएन उसले रोशनीसँग भाने भोर साल त हो उसको लोग्नेले लागू पदार्थ गेमेजको आरोपमा साउदीमा फाँसेको सजाय पाएको नीति त्यो बेला पनि बहुलाइन छोरी चाहिँ एउटा छोरीका लागि हरेक पीडा सहन तयार छु भन्थे नीति कसरी बहुलाउन सक्छ नीति बहुलाउन सक्थे रोशनीलाई पार्वतीको कुरा हो कि जस्तो लाग्यो उपन्यास छैट अंक यही सकिन हमी आशा प्रस्तुति तोचक लगे आज को अंक ये जयराम नगर कोटी भोला तिमल सिन्हा रिजना तम सूत्रधार पवन राज प्रतिक्रिया काम संचार वाता संचार एट जी मेल